स्वागत छ ज्ञान रिसाभ कोटाजी हस् धन्यवाद म हिजोदेखि आज केही बेर अघिसम्म तल वामी टक्सरदेखि माथि सालिमी दको तल पर्ने वडा नम्बर को जुन सिद्धको थानमा बन्दै गरेको जापान सेवा समाजले बनाउँदै गरेको एउटा पौवा समेत हेरेर आइसके वैदेशिक रोजगारमा रहेका वामीवासीले शिक्षा स्वास्थ्य र अन्य विकास निर्माण र यो मानव उद्धारका क्षेत्रमा गरेको कामको बारेमा रिपोर्टिङ गर्ने क्रममा मैले धेरै राम्रो पाएँ अन्य गाविसको तुलनामा सरसरी बताइदिनुहोस् न विशेष गरेर जापान लगायत विभिन्न मुलुकमा रहनुभएका वामीवासीहरूले गरेको विकास निर्माण का धन्यवाद सरलाई यो निकै राम्रो प्रश्न र निकै राम्रा कुराहरू यहाँ हामी माझ भएका गतिविधिहरूलाई तपाईँले यसरी प्रकाश पार्न खोज्नु भएको छ यसका लागि म निकै खुसी छु यो वामी सेवा समिति जापान भनेको वामीबाट विदेशमा खास गरी जापानमा नोकरी गर्न जानुभएका साथीहरूले गठन गरेको एउटा संस्था हो केही वर्ष अगाडिदेखि निकै सक्रिय रूपमा लागेको छ र वामीको सन्दर्भमा वामी सेवा समिति जापान काम लग वी गांव परिषद ले काम भागवा बजे सरकारी बजे भाग बड़ी बजे वामी सेवा समिति जापान यहां पुरैक रामी को संदर्भ में यातायात को क्षेत्र में स्वास्थ्य को क्षेत्र में शिक्षा को क्षेत्र में इसलिए फील्ड नोके काम खासगरी प्रमुख कुछ हमी शिक्षा लगा लेना चाहा को क्षेत्र में निक्रो काम शिक्षा को लगी य दुईवटा माध्यमिक तहका विद्यालयहरू महेन्द्र आदर्श उच्च माभि र शारदा माध्यमिक विद्यालय वामी मैदानमा लाइब्रेरी स्थापनाका लागि चार चार लाख गरी जम्मा आठ लाख रुपियाँ लाइब्रेरी स्थापनाका लागि पठाइदिएको छ त्यसै गरी जनज्योति प्रावि वामी नौ सेरामा खेल मैदान निर्माण गर्न र त्यहाँको भवनको पनि अवस्था बिग्रेकोले त्यसलाई पनि सुधार गर्न एक लाख पचास हजार जति पठाएको मैले बुझेको छु त्यसै गरी स्वास्थ्यको क्षेत्रमा अझ बढी यसले काम गरेको छ र स्वास्थ्यमा भन्नुपर्दा खास गरी वामीमा कसैले पनि नगरेको काम भन्नुपर्छ एम्बुलेन्स सेवा यो एम्बुलेन्स सेवा हामीले निकै पहिलेदेखि माग गरेका थियौँ धेरै क्षेत्रमा तर यो हाम्रो माग वामीको माग वामी सेवा समिति जापानले नै पुरा गरिदिएको छ नेपाल रेडकस सोसाइटी वामी उपशाखालाई एउटा सिङ्गो एम्बुलेन्सका लागि लाग्ने खर्च सबै रकम विदेशबाट पठाइदिनुभयो साथीहरूले र हामीले वामीमा गठन भएको यो नेपाल रेडकस सोसाइटी वामी उपशाखाले त्यसको खरिद गर्ने लगायत सम्पूर्ण खर्च त्यही उहाँहरू पठाएको रकमबाट हामीले पुरा गऱ्यौँ र केही रकम बचाउन पनि सफल भयौँ त्यसै गरी उहाँहरूले अर्को एम्बुलेन्स पनि ल्याउनु भयो धेरै ठुलो सङ्घर्ष गरेर जापानबाट नेपाललाई र नेपालबाट गुल्मीलाई गुल्मीबाट वामीलाई पारेर वा उहाँहरूले एउटा जापानी कम्पनीकै एम्बुलेन्स ल्याउनु भएको थियो पानी जहाजमा गरेर ल्याउनु भएछ उहाँहरूले त्यो निकै धेरै खर्च लागेछ छा। करिब छ लाख भन्दा बढी उहाँहरूले खर्च बेहोर्नु भएछ र त्यो यहाँ ल्याएर हामीले चलाउन सकेनौँ पेट्रोलबाट चल्ने भएको भएर हामीले चलाउन सकेनौ र त्यो विशेष गरी वामी हेल्थ पोस्टलाई दिइएको थियो र वामी हेल्थ पोस्टले त्यो चलाउन सकेन र त्यो एम्बुलेन्स विभागमै पठाइयो विशेष गरी यो अहिले विभागमै पठाउँदा त्यहाँबाट पनि वीर हस्पिटलमा एम्बुलेन्स राखिएको छ र रा त्यो एम्बुलेन्सको सट्टा हामीले पहाड़मा चल्ने दुईवटा एम्बुलेन्स दिन्छौं भनेर स्थानीय विकास मन्त्रालय र सम्बन्धित मन्त्रालयलाई हामीले माग गरेका थियौँ र त्यति प्रतिबद्धता पनि भएको थियो ती एम्बुलेन्सहरू अहिले आइपुगेका छैनन् तर उहाँहरू ल्याएको एम्बुलेन्स अहिले वीर हस्पिटलमा रहेको छ त्यसै गरी यो हस्पिटल निर्माण गर्नका लागि भनेर उहाँहरूले पटक पटक यहाँका मानिसहरूलाई सचेत बनाउने ठुलै हस्पिटल खोलाौं स्वास्थ्यको क्षेत्रमा राम्रो लगानी गरौं र हामीलाई लगानी गर्ने समेत वातावरण मिलाइदिनुहोस् भनेर उहाँहरूले पटक पटक यहाँका सबै राजनीतिक दलका साथीहरूलाई भनिरहनु भएको छ तर राजनीतिक दलले त्यो लगानी गर्नका लागि उहाँहरूलाई भने अनुसारको हस्पिटल खोल्न यहाँका साथीहरू हामीहरूले सकेका छैनौँ र त्यति होइन यातायातको क्षेत्रमा पनि उहाँहरूले ठुलो योगदान गर्नुभएको छ वामीमा सबभन्दा दुर्गम ठाउँ भनेको पुराना गाउँ हो र पुराना गाउँमा मोटर बाटो निर्माण गर्नका लागि उहाँहरूले दुई लाख पचास हजार भन्दा बढी रकम जुटाएर पठाउनु भयो त्यसमा विशेष गरी त्यही पुराना गाउँ बस्ने होमलाल सापकोटाज्यूले विशेष पहल गर्नुभयो त्यसै गरी सेरा टोडके भेडुवा मोटर बाटो निर्माणका लागि करिब तीन लाख भन्दा बढी पैसा पठाएको मैले बुझेको छु र त्यति मात्र नभएर वामी टक्सारदेखि अर्चुङसम्म मोटर बाटो खन्न सात लाखभन्दा बढी रकम उहाँहरूले पठाउनु भएको छ र यसरी यो यातायात स्वास्थ्य शिक्षाको क्षेत्रमा निकै ठूलो योगदान उहाँहरूले गर्नुभएको छ जुन सरकारले पनि यो गाउँलाई त्यति गर्न सकेको जस्तो हामीलाई लाग्दैन अनि त्यति मात्र होइन पर्यटन र संस्कृतिको क्षेत्रमा पनि उहाँहरूले धेरै योगदान पुर्याउनु भएको छ त्यसमा वामी छमा रहेको धेरै माथि वामीको टपमै रहेको एउटा सिद्धको थान छ सिद्ध देउराली भनेका दुईवटा प्रमुख हाम्रा चाहिँ स्थलहरू छन् त्यहाँ सिद्धको थानमा पूजापाठ गर्न जाँदा मानिसहरूलाई दुःख हुने कष्ट हुने भएको भएर एउटा पर्यटकीय रूपमा पनि मानिस जाँदा त्यहाँ बसुन् भन्ने हिसाबले उहाँहरूले एक लाख पठाएर एउटा पौवा निर्माण गराउनु भएको छ र त्यो पौवा अहिले केही दिन अगाडि सम्पन्न भइसकेको छ र यसरी धेरै क्षेत्रमा त्यति मात्र होइन उहाँहरूले जापानमा दुःख पाएका त्यहाँ औषधि उपचार गर्न नसक्ने भिसा नलागेका यहाँबाट गएर बाटा खर्च नपाएका त्यस्ता साथीहरूलाई उद्धार गर्ने उहाँ कोही कहिले कुनै कारणवश पुगेका र केही अपराध गर्ने मान्छेहरू झुकिएर पनि कोही मान्छेले केही गल्ती गरेको हुन्छ तिनीहरू सबैलाई कल्याण गर्ने उद्धार गर्ने काम उहाँहरूले गर्नुभएको छ र उहाँ एउटा संगठन बनाएर कोषको स्थापना गरेर त्यो कोषलाई परिचालन गर्दै त्यो काम गरेर अगाडि बढ्नु भएको छ र यहाँ अझै धेरै काम गर्ने उहाँहरूको चाहना छ लगभग जापान सेवा समाजले मात्र करिब एक करोड जति पठाइसकेका जस्तो देखिन्छ नि हो एक करोड भन्दा एक करोड भन्दा धेरै लगानी उहाँहरूको भइसकेको छ उहाँहरूले त अझै गाविसले हामीलाई पर्पोज राखोस् हामीलाई एउटा योजना दियोस् कृषिको क्षेत्रमा हामीले के गर्न सक्छौ वृक्षारोपण गर्न हामीले कति बिरुवा के के किन्नु -के पर्छ के के काम गराउनु पर्छ हामीले त्यो सबै गर्छौ त्यो एउटा प्लानिङ दिनुहोस् के खेती गर्दा वामीका किसानहरूको जीवन अगाडि आउँछ त्यो प्लानिङ गरिदिनुहोस् भनेर वामीका सबै राजनीतिक दलहरूलाई उहाँले चिठीसम्म लेखेर पठाउनु भएको अवस्था त्यो जापानमा मात्र होइन विभिन्न मुलुकमा रहनु छ वामीका बासिन्दाहरू उहाँहरूले विकास निर्माण मात्र नभएर मानव उद्धारको क्षेत्रमा उपचार हुन नसकेर मृत्युको मुखमा पुगेकाहरूलाई धेरैलाई उद्धार गरेर एउटा पाटो त यो सकारात्मक तर अर्को अलिकति निकै समस्या ठुलो समस्या छ अझ विशेष गरी जापान जाने साथीहरू त कम से कम नेपालमा फर्किनु भएको छ गाउँमै पनि घरहरू बनाउनु भएको छ केही साथीहरू आमीमै बस्ने भन्नुभएको छ त्यो बाहेक अन्यत्र देशमा जानेहरू जस्तै खाडी मुलुकमा जाने साथीहरू त फर्किनुहुन्छ नै त्यो बाहेक अमेरिका अस्ट्रेलिया अनि युरोपतिर जानुभएका साथीहरू उतै विदेश नै पलायन हुने खतरा बढ़िरहेको छ नेपालको पनि तराईमा पनि उहाँहरू आउन अनिच्छुक हुनुहुन्छ बुटवल चितवन काठमाडौँ विशेष गरी यहाँबाट बसाइसराई गर्ने ठाउँ हो तर ती ठाउँमा पनि उहाँहरू यहाँ आउन अनिच्छा गरेर उतै विदेशतिरै उहीँ घर लिने उहीँ बसोबास गर्ने त्यो समस्या छ र जापानमा गएका साथीहरू पनि वामी छोडेर कमसेकम बुटवलसम्म नभए चितवन र त्योभन्दा पनि उत्तम ठाउँ उहाँहरूले काठमाडौँ नै रोज नै परिपाटी छ यसले गर्दा गाउँ रितएको छ गाउँमा बुढा बुढी र केटाकेटीहरूको माइ छ र गाउँमा चाहिँ एकदम दुःखद स्थिति छ वार्ड नम्बर सातका धेरै घरहरू रित्तिसके ठुला खर्का भन्ने गाउँ लगभग रितु हुन थालिसकेको छ त्यसै गरी वामीको काफल टोला जुन बजारबाट नजिक छ त्यो गाउँ पनि निकै निकै पातलो भइसकेको छ र अब पुराना गाउँ अनि यो अर्जेवा शीतल पोखरी यी ठाउँहरू पनि अब करिब करिब माइग्रेसनले गर्दा ती गाउँहरू पनि खाली हुने स्थितिमा लगभग जापानमा कति जति वहाँ साथी अन्सार हमी इंडिपेन्डेन्टमें तीन सौ भाई बड़ी छोटे डिपेन्डेट सित जोड़ा तीन अज धे चार सौ साढ़े चार सौ को हाराहारी में बनाई मूलुक में जानकारी मैं लग यहाँ सबभा बड़ी जापानमें विदेशी मूलुक में खाड़ी मूलुक में जाने उ झंडे तीन सौ भाई बड़ी खाड़ी राष्ट्र मलेसिया लगातार देश में त्यसपछि अस्ट्रेलिया अमेरिका बेलायत र चेक रिपब्लिक समेत र युरोपका अन्य देशहरूमा पनि उहाँ साथीहरू जानुपर्छ र केही साथीहरू अफ्रिका केही के देशहरूमा पनि रहेको मलाई जानकारी छ मैले पछिल्लो जानकारी पाएको थिएँ कि विश्व सम्पर्क मञ्च वहाँ गठन गरिएको छ अरे भनेपछि विश्वभरमा रहेका वामिलीलाई जोड्ने प्रयास भएको हो वामी सेवा समिति जापानको कामलाई देखेर विदेशमा अन्य देशहरूमा बस्ने साथीहरूले पनि हामीले वामीमा केही गर्नु पर्छ भन्ने उहाँहरूलाई पनि लाग्यो र एउटा विधान पनि उहाँहरूले लेख्नुभएको छ र त्यसको प्रस्तावनामा नै लेखिएको छ कि वामी सेवा समिति जापानको कामला हृदयम गरी हामीले पनि एउटा अन्य मुलुकमा रहेका विदेशीहरू वामीवासीहरूको संस्था बनाउन लागिरहेका छौँ भनेर उहाँहरूले पनि बनाउनु भएको छ र अहिले वामी विश्व सम्पर्क मञ्च भनेर एउटा संस्था गठन भएको छ जसको चाहिँ अन्तर्राष्ट्रिय समन्वय समितिको जिम्मा वामी जन्मेर काठमाडौँ बसाई गर्नुभएका डाक्टर तारा प्रसाद सापकोटाले लिनुभएको छ उहाँ अध्यक्ष हुनुहुन्छ त्यस्तै गरी डाक्टर ज्ञानबहादुर थापा सचिव हुनुहुन्छ भने हाल अमेरिका बसोबास गर्नुभएका डाक्टर ईश्वरी प्रसाद पाण्डे यसको उपाध्यक्ष हुनुहुन्छ र कोषाध्यक्षमा चेक रिपब्लिकबाट वैकुण्ठ राईमाझी हुनुहुन्छ उहाँहरू यसरी काममा खटिनु भएको छ र यो संस्था पनि भर्खरै स्थापना भएको र यसले पहिलो काम भनेको अहिले वामीमा रहेका सबै विद्यालयमा सबैभन्दा उपल्लो कक्षामा उत्कृष्ट हुने एकजना छात्रा र एकजना छात्रलाई र एकजना सबभन्दा न्यून आय भएको गरीब विध्यार्थीलाई एक एक हजारका दरले तीन हजार रुपियाँ छात्रवृत्ति दिने र सबै विद्यालयमा अनि त्यसै गरी एसएलसीमा उत्कृष्ट हुने विशेष गरी वामीमा दुईवटा सामुदायिक विद्यालय छन् शारदा विद्या मन्दिर र महेन्द्र आदर्श उच्च मावि ती विद्यालयहरूमा एसएलसीमा फर्स्ट हुने एउटा छात्र र एकजना छात्रा दुईजनालाई पच्चिस सय पच्चिस सयका दरले छात्रवृत्ति उपलब्ध गराउने र वहामीमै टप गर्ने त्यो बोर्डिङले पनि गर्न सक्छ वामीमै टप गर्ने वामी एकजनालाई उत्कृष्ट छात्रवृत्ति एसएलसी को लागि दिने भनेर अहिले भर्खरै घोषणा भएको छ र त्यसको राशि तीन हजार रहेको छ यसरी वहामी विश्व सम्पर्क मञ्चले पनि आफ्ना गतिविधिहरूलाई क्रमशः अब अगाडि बढाउँदैछ र यसले आफूले वामी विश्व सम्पर्क मञ्च भनेर आफ्नो नाम राखेकोले अहिले सम्पर्कै गर्ने साथीहरू कहाँ कहाँ हुनुहुन्छ खोजी गरेर झन्डै चौबिस देशका साथीहरूसँग यसले आफ्नो सम्पर्क बढाइसकेको मैले बुझेको छु जस्तो वैदेशिक रोजगारमा रहनुभएका काममा लाग्नुहुने मैले त यो सबै श्रेय वामीका साथीहरू मध्ये जापानवासीलाई नै दिनुपर्छ भन्ने लाग्छ किनभने उहाँहरूको कामले गर्दा नै यो वामीमा यो संगठन अथवा अन्य राष्ट्रका साथीहरूले पनि एउटा संगठित हुने काम गर्नुभएको छ र यसमा यो सबैभन्दा पहिलो श्रेय जापानमै बस्ने वामेली साथीहरू हुनुहुन्छ त्यसमा पनि विशेष रोशन केसी पाँचमा हुनुहुन्छ रोशन केसी अहिले विदेशमा एउटा गुडविल कमा रहनु भएको छ त्यसै गरी निकै दत्तचित्त भएर लाग्नु भएको छ हाम्रो यही विद्यालयमा शारदा विद्या मन्दिरमा उहाँले अध्ययन गर्नुभयो र वहामी वार्ड नम्बर पाँचमा उहाँको बसाइ छ थियो अहिले वहाँ दुईमा सर्नुभएको छ उहाँ सुरेश केसीजी लाग्नु भएको छ उहाँको निकै ठुलो योगदान छ त्यसै गरी साथीहरू दिलीप रायमाझी रामलाल सापकोटा कृष्ण सापकोटा अनि होमलाल सापकोटा टिकाराम गौतम बोधशाली गौतम नारायण सापकोटा गोकुल खत्री लगायतका मैले भर्खरै नाम लिन नसके पनि धेरै साथीहरू यहाँबाट यो वामीको तल्लो बेल्ट उपल्लो बेल्ट सबै बेल्टमा रहनुभएका साथीहरू सक्रिय रूपमा लाग्नु भएको छ उहाँहरूको ठुलो योगदान छ यहाँबाट त्यसपछि जापान खाडी मुलुकहरूमा हुनुहुन्छ होला धेरै साथीहरू अनि इन्डियालाई छोड्ने भने अन्य देशहरूमा जानुभएको साथीहरूमा अमेरिकामा हुनुहुन्छ अमेरिकामा विशेष गरी हरिनारायण सापकोटाजी लाग्नुभएको छ अहिले वामीको सेवाका लागि अनि ईश्वरी पाण्डेजी मैले अघि नै भनिसकेँ उहाँ डाक्टर ईश्वरी पाण्डे वहाँ एउटा वामीकै एउटा गहनाको रूपमा एउटा पहिलो पिएचडी गर्ने त ता डाक्टर तारा सापकोटा ता हुनुहुन्छ त्यसपछिको पिएचडी गर्ने सायद ईश्वरी पाण्डे नै हुनुहुन्छ होला उहाँ जानुभएको छ त्यसै गरी सापकोटा हुनुहुन्छ र अस्ट्रेलियामा बस्ने साथीहरू पनि निकै सक्रिय ट कणेल वहां अक्रिय रूप में लग्न भाग लाल बहादुर केसी और जनक गौतम जी होती ददीराम साहब कोटा यादवमणि साहब कोटा लगाय का धर जो मैं भर्खरे नाम लिख न ना सके सब देश का साथी लग्न भाई चेक बांठ रायमाझी निके सक्रिय चेक रिपब्लिकमें एकदम आपको उच्च छवि बनाने भैया जिसको नाम एट पत्रिक निकालेको थियो नेपालबाट पनि आएको थियो अर्जुन सापकोटा उहाँ धेरै होटल व्यवसायी हो उहाँले धेरै साथीहरूलाई लैजानु भएको पनि छ र उहाँको दाजु कृष्ण सापकोटा डाक्टर हुनुहुन्छ उहाँ पनि त्यहीँ हुनुहुन्छ उहाँहरूको परिवारले नै निकै राम्रो काम गरिरहेको छ धेरै देशमा हुनुहुन्छ अब समग्रमा मैले देखिहालेँ यो वामीमा जुन रेमिडेन्स यहाँ भित्रिनु पर्थ्यो नि त्यो रेमिडेन्स चाहिँ साझा काममा त भित्रियो तर उहाँहरूले आफ्नो व्यक्तिगत रूपमा टोलतिर काठमाडौँतिर बसिसकेको चिन्तन चाहिँ बढिरहेछ यो शिशु सेवा समाज छ नि यसले त्यो रोक्ने प्रयास गरे कसो होला के सुझाव यो त धेरै राम्रो साथीहरू सबैले भन्नुहुन्छ हामीले यहाँ वामीबाट पनि भन्ने गर्छौँ हामी नेटमा सम्पर्कमा छौँ सम्पर्कमा भनिरहेछौँ तपाईँहरू कम्तीमा पनि घर बनाउनुहोस् वामीमा वामीमा आएर अहिले त ठिकै छ अहिले कमाउनु जानुपर्छ अनि धेरै ठाउँमा घुम्नुपर्छ तर अन्त्यमा बुढेसकालमा रिटायर लाइफ चाहिँ वामीमा बिताउने प्रयास गर्नुहोस् भनेका छौँ र त्यो धेरै साथीहरूले एउटा उहाँहरूले मनन चाहिँ गर्नुभएको छ यद्यपि उहाँहरू आइसक्नु भएको त छैन तर हो है मैले चाहिँ वहाँमै रिटायर लाइफ बिताउने हो त्यसैले म चाहिँ वहाँमा सेवा गर्न पर्छ भनेर कमसेकम पहिला बेचेका साथीहरूले बेचिसक्नुभयो नभए अलिक तलतिर बजारको आसपास घर घडेरी भएका साथीहरूले अहिले नबेचौँ कि भनेर उहाँहरूले जग्गा बेच्नु भएको छैन र उहाँ साथीहरूको चाहिँ माइन्ड मेकअप भएको छ मनन गर्नु भएको छ तर उहाँहरू रु व्यवहारिक रूपमा फर्किने अवस्था कहिले आउने हो हामी प्रतिष्ठात नै छौँ हस् हाम्रो पनि उहाँहरूलाई यही सुझाव दिँदै कुराकानीलाई हस् धन्यवाद प्रेमजी तप को रेडियो मार्फत वी प्रयासरत वामी सेवा कराम लिख हमें पायय रामी वामीवासी को अजी चाहना विदेश गृपया वामी नछोड़दीन आपको कर्मथलो जहां भेप जन्मथलो में कम से कम बसईसराई कर गए जगह जमीन नबेकन रिटायर्ड लाइफ यहीं बिताने प्रयास कर जुन देश गए पी आप मतृभूमि सेवा कर भाई यू समग्र वामीवासियों को तरफवा वहां प्रति को शुभे शिक्षा सुनाउने अवसर दिनुभयो त्यसका लागि पनि धन्यवाद दिन्छ हस् धन्यवाद हस् थ्याङ्क यू